सिद्धान्त नौ रोजगारी मात्र होइन मान्छेले मूल्यवान थान्ने वस्तु तथा सेवाको उत्पादन पनि उच्च जीवनस्तरको स्रोत हो सबै उत्पादनको एउटै लक्ष्य उपभोग हो र उत्पादकको चासो उपभोक्ताको हित प्रबन्धन गर्ने मात्र हुनुपर्छ एडम स्मिथले करिब दुई वर्ष अघि भने झै सबै उत्पादनको लक्ष्य भनेको उपभोग हो तर उत्पादन बिना उपभोग आउने कुरा हुँदैन मान्छेले मूल्यवान थान्ने वस्तु तथा सेवाको उत्पादनमा वृत्ति नगरी आम्दानी तथा जीवन जीवनस्तरमा अभिवृद्धि गर्न सकिँदैन मान्छेले मूल्यवान थान्ने र व्यापक रूपमा कारोबार हुने वस्तुहरूको नाश भएमा समाजलाई नोक्सान हुन्छ यो सामान्य विवेककै कुरा हो यसमाथि थप जोड दिइरहनु पर्दैन तर वस्तुहरू नष्ट गरेर समाजलाई फाइदा पुग्छ भने गलत सोचमा आधारित नीतिहरू पनि कहिलेकाहीँ संसारमा अवलम्बन भएको पाइन्छ जस्तै सन् उन्नाइस सय संयुक्त राज्य अमेरिकामा कृषि समायोजन इन भन्ने कानून पारित भएको थियो जसको उद्देश्य आपूर्ति घटाउनु र त्यसमार्फत् कृषिजन्य उत्पादनहरूको मोल घटाउनुबाट रोक्नु थियो यस नयाँ कानून अन्तर्गत सङ्घीय सरकारले कपास मकै गहुँ र अन्य बालीहरू सामान्यभन्दा कम मात्रामा उब्जनी गर्नको लागि किसानलाई पैसा दिन्थ्यो आलु किसानलाई आलुमा रसायन छर्किनका लागि पैसा दिन्थ्यो ताकि ती आलु मानव उपभोगका लागि अयोग्य बनोस् स्वस्थ्य गाईवस्तु भेडा तथा सुँगुरहरूलाई मारेर पुन्थ्यो ताकि तिनीहरू किनबेचका लागि बजारसम्म नपुगन् उक्त इन अन्तर्गत सन् उन्नाइस सय तेत्तिसमा मात्र साठी लाख सुँगुरका पाठाहरू मारिएका थिए हुन त सन् उन्नाइस सय छत्तिसमा अमेरिकाको सर्वोच्च अदालतले उक्त ऐनलाई असंवैधानिक घोषणा गर्यो तर त्यति बेलासम्म मूल्यवान कृषिजन्य उत्पादनहरू अमेरिकी उपभोक्ताले उपभोग गर्न पाएनन् त्यसमाथि उक्त ऐनको संशोधित रूप अन्तर्गत आजसम्म पनि अमेरिकी सरकारले आफ्नो उत्पादन सीमित गर्नका लागि विभिन्न किसानहरूलाई पैसा दिँदै आइरहेको छ त्यस्ता नीतिहरू पछाडिको राजनीतिलाई सजिलै बुझ्न सकिन्छ तर त्यस्ता कार्यक्रमले मूल्यवान स्रोत नष्ट गर्छन् र राष्ट्रलाई गरिब बनाउँछन् सन् दुई हजार नौको फर क्लङ्कर्स भन्ने कार्यक्रम राजनीतिकर्मीले समृद्धि प्रवर्तन गर्ने नाफमा उत्पादनशील सम्पत्ति नष्ट गरेको अर्को उदाहरण हो यस कार्यक्रम अन्तर्गत कार विक्रेतालाई नयाँ कारसँग साटिएका पुराना कार नष्ट गर्नका लागि पैँतिस सयदेखि पैँतालिस सय डलरसम्म रकम दिइएको थियो त्यसका लागि विक्रेताले पुरानो कारको इन्जिन पूर्ण रूपमा बिगार्नुपर्ने र कारलाई लगेर कभारी कहाँ टुक्रा टुक्रा पाउनुपर्ने प्रावधान थियो ताकि उक्त पुरानो कारको कुनै पनि पाठ पूर्जा पुनः प्रयोगमा नआओस् यस कार्यक्रमका समर्थकहरूको तर्क के थियो भने यसो गर्नाले मान्छे नयाँ कार किन्न प्रेरित हुन्छन् र यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ तर यही नीतिका कारण नयाँ कार पुरानो कारभन्दा महँगो पर्यो र पुरानो कारको आपूर्ति घटनाले तिनको पनि भाव बढ्यो फलस्वरूप उपभोक्ता सवारी साधन नयाँ र पुरानो दुवै बढी पैसा खर्च गर्न बाध्य भए र अन्य सामग्रीमा खर्च गर्नका लागि उपलब्ध पैसाको मात्रा घट्यो अन्तत पुक्त कार्यक्रम कुल मागमा अभिवृद्धि गर्नमा र अर्थतन्त्रलाई चलायमान बनाउन असफल भयो वास्तवमा अन्तिममा करदाताले नया कार खरिदमा सहुलियत दिनका लागि तिन अर्ब डलर तिर्नु पर्यो र दुई अर्ब डलर बराबरका सात लाख कार पिठामा नष्ट गरिए नयाँ कार किन्न सक्नेलाई सहुलियत दियो अनि गरिब जो पुराना कारमा निर्भर थिए उनीहरूलाई दण्ड दिइयो जब यो कार्यक्रम सकियो तब नयाँ कारको बिक्री घट्यो सवारी साधन नष्ट गर्ने तरिका सही हुँदो हो प्रत्येक वर्ष अन्त्यमा सबैले आफ्ना सवारी साधन नष्ट गर्नुपर्ने प्रावधान किन नबनाउने सोच्नुहोस् त यसले कति धेरै नयाँ कारको बिक्री बढाउँथ्यो यी सबै गलत अर्थशास्त्र हुन् यस्तो कार्यले वस्तुको अभाव सिर्जना गरेर कुनै निश्चित उत्पादकको त हित गर्ला तर उपभोग्य वस्तु नष्ट गरेर सर्वसाधारणको अहित गर्छ राजनीतिकर्मी र रा सरकारी खर्च बढाउने परियोजनाका समर्थकलाई सरकारी खर्चले सृजना गर्ने रोजगारीको गफ गर्न खुब मनपर्छ र उनीहरूले ती कार्यक्रमबाट हुने फाइदाको बढाइचढाइ गर्छन् यसले गर्दा यस क्षेत्रमा आर्थिक साक्षरता आवश्यक छ प्राय जस्तो रोजगारीलाई धन सिर्जनाको माध्यमको रूपमा लिइने भए पनि हामीले के याद गर्नु जरुरी छ भने रोजगारी बढ्दैमा हाम्रो आर्थिक स्तरमा सुधार आउँदैन मान्छेले मूल्यवान थान्ने वस्तु तथा सेवाको उत्पादन गर्ने रोजगारीले मात्र हाम्रो आर्थिक अवस्था सुधार ल्याउँछ जब यो आधारभूत तथ्यलाई बिर्सिन्छ तब मान्छेले प्रायः भ्रममा परेर धन सिर्जना गर्नेभन्दा पनि धनाश गर्ने कार्यक्रम अङ्गीकार गरिरहेका हुन्छन् रोजगारीमा मात्र जोड दिनु अत्यन्त भ्रमपूर्वक हो सन् उन्नाइस को सन सत्तरीको दशकमा चिनको भ्रमण गरेका एकजना इन्जिनियरको प्रसङ्गले यही प्रश्न गर्छ उनले त्यहाँ ठुलो सङ्ख्यामा मान्छे गैँची र बेलचा प्रयोग गरेर बाँध बनाइरहेको भेटेछन् उनले अचम्ममा परेर ती कामदारको सुपरिवेक्षकलाई भनेछन् यिनलाई डोजर तथा अन्य साधन दिनुभयो भने त यो काम महिनाई नभएर ना केही दिन दिनभित्रै सकिन्थ्यो नि उक्त सुपरिवेक्षकले जवाब दिएछन् त्यसो गर्यो भने यत्रो रोजगारी सबै नष्ट भइहाल्छ नि यस्तो जवाब सुनेर इन्जिनियरले भनेछन् ए म त तपाईँको उद्देश्य बाँध बनाउनु पो हो कि भन्थ्यो तपाईँलाई रोजगारी सिर्जना गर्नेछ भने त यी मान्छेलाई बेचाको साह्रो चम्ता दिनुहोस् न